यम ब्र्मा वरुेन्द्रमरस्व दिवै स्त वेदे साङ्ग पदोक्रम पनिषद गायन्त या ध्यानावस्थिततन्त्र मनसा पश्यन्त योगि यश्यन्त नधुसुसुणाय तस्मै नीमत्न चर्चिज्वलफु सुकम्बरा मल्लिका मालाङ्कृतकुन्डला प्रवीलसन्मुक्ता बलिशो सर्वानदान पुस्तकधरा रुद्राक्षमालाकरा वाग्देवी वदनाम्बुज मे त्रैलोक्य माता चिरम् मुखं कौती बाचाला पंगू लभ्यते गिरी यत्पा तन्दे परमानन्द मानव नमो भगवत्यात तेजसे यस्म प्रसादा भक्ष्यामण कथाम नारायण नमस्कृत नरम् सबै नरोतम देवी सरस्वती व्यासम् मुदि या कुन्देन् तु सारधवला सुस्तावृता या वीणावडित या पद्मास या, या ब्रह्म च्युत शङ्कर प्रवृत्ति देवै सदा वन्ता सामा पास्वती भगवत निशेष जाड्यपा काच प्रकृति स्वभाव करोम यस्मणार्पयामी अथवा कुमारजी आजा गर्नुहुन्छ हे गस्त मुनि त्यसपछि महादेवले विष्णुलाई विदा दि जन्धरसित युद्ध गर्न लाग्नुभयो महादेव र जाल्धरको भयङ्कर संग्राम भयो वृन्दाको प्रतिपदा धर्म विष्णुले हरण गरिसकेका हुनाले जाल शक्ति क्षीण भई महादेवसित युद्ध गर्न नसकी आकाशमा गएर माया युद्ध गर्न लाग्यो महादेव पनि आकाशमा गएर युद्ध गर्न लाग्नुभयो त्यसपछि जालन्धरको शक्ति क्षीण भएको जानी विष्णुले वृन्दाको सत्य डगाइसकेका छन् भन्ने ठानी तेजीलो त्रिशुली तिनै नेत्रबाट अग्निको ज्वाला निकाले क्रोधपूर्वक जालन्धरको छातीमा प्रहार गर्नुभयो त्यस त्रिशुलको चोटले जालन्धर मरी अन्तपुरको चोकमा ठूलो शब्द गरेर पछारियो त्यो चर्को शब्द छोरी वृन्दाले के को शब्द हो।, हो भनी हेर्न जाँदा आफ्नै स्वामी जालन्धर मरेकोदेखि अनेक प्रकारले विलाप गर्दै रुन लागिन् हे स्वामी मलाई यस्तो अवस्थामा एक्लै पारेर कहाँ जानुभयो पापिष्ट विष्णुले छल गर्दा तपाईँको यो गति भयो र मेरो यो अवस्था भयो तपाईँ बिना म प्राण राख्न सक्दिनँ तपाईँ जहाँ भयो म पनि उही जान्छु भन्दै केस पिजा विष्णुको मुखमा हेरेर भन्न लागिन। हे पापिष्ट विष्णु तिमीले छली मेरो प्रतिपदा धर्म नाश गरिदिनाले मेरो स्वामीको यो गति भयो अब म तिमीलाई श्राप दिन्छु झार हुनु परोस् एक घाँस हुनु दुई कल्पवृ भएर रहनु तीन ढुङ्गा भएर रहनु चार यति चार थोक श्राप दिएँ भने आफ्नै स्वामीसित सत्य वृन्दाले देह त्यागिन हे hey, अगस्त मुनि पतिप्ताको श्राप विष्णुलाई लाग्यो र झार हुनु परोस् भनेकोमा तुलसी भएर रहनु पर्यो खाँस हुनु परोस् भनेकोमा कुश भएर रहनु पर्यो कल्पवृक्ष हुनुपरोस् भनेकोमा पिपल भएर रहनु पर्यो ठुङ्गा हुनु परोस् भनेकोमा परो शालिग्राम भएर रहनु पर्यो तुलसी कुश पिपल र शालिग्राम नारायण रूप हुन् भनेर सबैले पूजा गरेको कारण यही हो हे मुनि प्रतिपता धर्म भनेको ठूलो धर्म हो त्यसपछि वृन्दाको श्राप मोक्ष गर्न जान्छु भनी विष्णु भगवान तुलसी कुश पिपल र शालिग्राम भएर रहनुभयो विष्णु भगवान् गएपछि शिवजी साँढेमा चढी सकल देवता अघि पछि लगाए अनेक खुसीका साथ बाजा बजाई अप्सराले नाची गन्धर्भको गाना गरी पुष्पवृष्टि गर्दै कैलाशमा प्रवेश गर्नुभयो अनि प्रमथगण सहित शिव शक्ति रूपले रहनुभयो त्यसपछि सबै देवताहरू महादेवसित विदा मागेर आफ्ना आश्रममा गई आनन्दपूर्वक रहन लागे याग्रस्त अब पातालका कुरा कहन्छु तिमी ध्यानपूर्वक सुन पार्वतीको आज्ञाले अश्वत्थि सप्त पाताल को मूल रसातल कस्ट पताल प्रकाशमान जड़े बनाई को, को असंख्य संपत्ति भैयाग दक्षकनाग कर्कोट नाग पद्मनाग शंकनाग पुलिक नाग रूण नाग बसे नागिनी हीरा मोती मणिक्य आदि गहना एवं उत्तम वस्त्र अलंकार पहराम्री ऊ भा ऊराम्री भसे स्थान में पुगे अश्वत्थामाले हे शेष नाग पार्वतीको अज्ञाले श्री स्वस्तानी परमेश्वरीको व्रत गराए जो दुखी छन् जो दरिद्र छन् तिनको उद्धार गर्न आएको हुँ यहाँ कोही दुखी छन् कि भनी सोधे अश्वत्थामाको वचन सुनि शेष भने हे ऋषे यहाँ त्यस्ता दुखी र दरिद्रे कोही पनि छैनन् त्यहाँ वनको नगी चाहिँ शङ्खचू नाग रत्नचू नाग कृपातनाग र धृतराष्ट्र नाग घर तिनका स्त्रीहरू साह्रै कष्टमा छन् त्यहीँ गएर सुध्या यति शेषनागले भनेपछि अश्वत्थामा तिनै नागिनीहरू कहाँ गए शङ्खचू नाग नागी स्त्री हिरावती, रत्नचूर्ण नागी स्त्री रत्नावती र कृपादत्त नागकी स्त्री मृगावती एवं धृतराष्ट्र नागी स्त्री मदनावती यति नाग नागिनी परस्पर अन्य प्रीतिले बस्दा दैव दुःख पाए घरमा बस्न नसकी ती चारैजना नागहरू प्रदेश गए अनि नागिनीहरू पति प्रदेश गएपछि चारैजनाले सल्लाह गरी घर छोडेर वनमा बसी दुखका दिन बिताउन लागे ती नागिनीहरू दुखमा परे पनि महासत्यवादी थिए नागहरू परदेश लागेको बाह्र वर्ष बित्दा पनि नागहरूले नागिनीहरूको र नागिनीहरूले नागहरूको केही समाचार पाउन सकेनन् अश्वत्थामा ऋषि त्यस्ता दुःखका सिन्धुमा रहेका ती नागिनीहरूलाई हपार्दै पुगे ती नागिनीहरूले सुनेर को हर्दछ भनी गुफाबाट निस्किएर हेरे अनि अश्वत्थामा ऋषिलाई देखेर सोधे हे अश्वत्थामा ऋषि आज हामी पापिनी दुखिनीका घरमा के कामले पाल्नुभयो तब अश्वत्थामा भन्दछन् हे नागिनी हो पार्वतीको आज्ञाले श्री स्वस्तानी परमेश्वरीको व्रत गराई जो दुखी छन् जो दरिद्र छन् जसका पुरुष छैनन् जो सन्तानहीन छन् तिनको उद्धार गर्न आएको हौ यति अश्वत्थामाको वचन सुनि नागिनीहरूले मनमा आनन्द मान्दै हे ऋषीश्वर हामी दुखी पनि छौ दरिद्र पनि छौं पापी पनि छौं हाम्रा सन्तान पनि छैनन् पुरूष पनि छैनन् अत हामीलाई त्यो व्रत अवश्य गराउन होस भनी नागहरू प्रदेश गरेको र आफूले दुःख पाएको सबै विस्तार गरिसकि आधार पूर्वमा अनि अश्वत्थामा भन्दछन् हे नागिनी हिमालय पर्वत पुत्री पार्वतीले श्री महादेव स्वामी पावस्तानीमेश्वरीको व्रत गरेको विधि भन्दछु पौष शुक्ल पूर्णिमाको दिनदेखि हात गोडाका नङ काटेर स्नान गरी पवित्र भई एक भक्त रहे एक चित्त गरी मेरो फलानु काम सिद्ध होस् भनी नित्य मध्यान्न काल श्री स्वस्तानी परमेश्वरीको पूजा गर्नु र उनैको कथा सुन्नु माघ शुक्ल पूर्णिमा को दिन एक सौ आठ रोटी एक सौ बेलपुष्प एक सज्ञ बेल सूत्र एक सन एक कुटका सुपारी जौ तिल फल आदि सब एक सगुन समेत नाना उपचार तैयार कर आर्सी अर्थात तावा को थाली में ओम स्नान गराउनु र श्रीखण्ड रक्त चन्दन धूप दीप नैवेद्य चढाई भेटी नै गर्नु यसरी पूजा सकेर अर्घ्य दिनु अनि प्रसाद सिकेर सयमा आठ रोटी आठ चेता आठ पुष्प आठ पान आठ खुट्टा सुपारी सगुन समेत आफ्ना पुरुषलाई दिनु पुरुष नभए छोरालाई दिनु र छोरा नभए मी छोरालाई तथा मी छोरा पनि नभए मेरो फलानु काम पूर्ण होस् भनेर गङ्गामा बगाउनु र सय रोटी आफूले फला गर्नु अनि रात्रीमा जागराम बस्नु यति गरेपछि तिमीहरूको दुख नाश होला यसमा अन्यथा नमाने यति अश्वत् थामाले भनेको सुनि नागिनीहरू खुसी भए अनि भन्न लागे हे अशो थामा ऋषि हामी स्त्री जातिलाई यस्तो ज्ञान कहाँबाट प्राप्त हुनु तपाईँ बसेर हामी अभागिनीहरूको त्यो व्रत गराई उद्धार गरिदिनुहोस् यति भने ऋषिलाई सम्मानपूर्वक घर लगेर रा बसाइ राखे त्यसपछि पौ शुक्ल पूर्णिमा आयो र विधिपूर्वक व्रत आरम्भ गराए महिना दिन पुगेपछि माघ शुक्ल पूर्णिमाको दिन समस्त सामग्री तयार गराए स्वस्थानी परमेश्वरीको पूजा गराए पूजा सकिएपछि अश्वत् ऋषिले भने हे नागिनी हो अब अर्घ दि जप पाठ ध्यान स्तुति गर अनि नागिनीहरूले स्तुति गरेर अञ्जली जोली हे श्वरी हामी दुखियाहरूको पूजाले प्रसन्न भए यो दुःखको समुद्रबाट पार गराउन गराउनुहोस् भनेर स्तुति गर्दा गर्दै पूर्व दिशाबाट हजार सूर्यको तेज जस्तो तेज भएकी श्री स्वस्तानी परमेश्वरी प्रकट भएर दर्शन दिए हे नागिनी हो तिमीहरूको श्रद्धा भक्तिमा प्रसन्न भए वरदान माघ भन्नुभयो अनि ती नागिनीहरूले विन्ती गरे हे श्वरी हामी दुखिनीहरूको दुःखहरण होस् हाम्रा स्वामीहरू चाँडै आइपुग्नुहोस् भनी मागे अनि श्वरीले तथा भनी वरदान दिइन् त्यसपछि प्रसाद झिक्न लाग्दा श्री स्वस्थनी परमेश्वरीको व्रतको प्रभावले प्रदेशबाट नागहरू आइपुगे र नागिनीहरूले मनमा आनन्द मानि स्वस्तानी परमेश्वरी भनी प्रसाद सिकेर आठ रोटी आठ चेता आठ बेली पुष्प पा, आठ पान आठ कुर्खा सुपारी सगुन समेत आफआफ्ना पतिलाई दिएर दण्डवत प्रणाम गरे अनि अशामा ऋषिलाई भोजन गराए दक्षिणा दि विदा गरे त्यसै दिनदेखि ती नाग नागिनीहरू असंख्य सम्पत्ति पाएर आनन्दले रहँदा भए इतिश्री स्कन्दपुराणे केदार खण्डे माघ महात्मे कुमार अगस्त सम्वादे श्री स्वस्तानी परमेश्वरी व्रतकथाया नागिनी व्रतकरण नाम अष्टादो अध्याय